नमस्कार सबैमा रेडियो सगरमाथामा रेडियो नाटक चौबाो पर्खेर बसिरहनुभएका सबैलाई स्वागत गर्छु म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको आज बाउन्नौ अंक हो यो नयाँ अंक सुरु गर्नु अघि अघिल्लो भागलाई एकपटक फर्केर हेरौँ एकाउन्नौ अङ्कमा पवित्रले प्रशान्तसँगको भेटमा आफूलाई वर्षाले देखाएको फोटोको प्रसङ्ग निकाली प्रशान्तले पवित्रलाई ढाँटेकै रहेछ आफू आफ्नो साथीको गर्लफ्रेन्डसँग डिपेन्डेन्ट भिजामा अस्ट्रेलिया जान खोजेको कुरा उसले पवित्रालाई बतायो आफुलाई आफूलाई यत्तिका समयसम्म धोकामा राखेको थाहा पाएपछि पवित्रा निकै चित्त दुखाएर हिडी। अर्कोतर्फ जेलबाट छुटेको अवयलाई भेट्न वर्षा पुग्से अवयले वर्षासँग माफी माग्यो नाटकको अन्त्य चाहिँ नवीनदाई र वर्षाको तिहार विशेष कुराकानीसँगै भएको थियो अब चौवाटोमा के कस्ता घटनाहरू घट्छन् थाहा पाउन सुनौँ आजको अङ्क ल है त ल ल धेरै हाँस्दैन ल नेपाली कि हिन्दी कि इङ्ग्लिस ल भन् हिन्दी हिन्दी हिरो कतिवटा दुईवटा हिरोइन नै एउटा फर्स्ट हिरो भन बुढो बुढो भन्छौ लौरी टेक्नि लौरी टेक्नी त्यो चाहिँ mm. mm. mm. के त्यो चाहिँ के डल्लो डल्लो डल्लो बुढो हिरो के गर्यो भने डल्लो बुढो हिरो होइन लम्बू लम्बू नास है तिमी ल ल हिरोइन भन्ने हिरोइन भन्ने हिरोइन नाच्ने नाच्ने हिरोइन नाच्ने होइन त अन्त नि अन्त नि नाच्ने त अनि सबै नाच्छन् नि अब त्यसरी त हिरो बन हिरो भन हिरो बन हिरोइन जानिनुहोस् हिरो बन, नस, बन. <laughs> कि कि किस गर्ने किस गर्ने हिरो इम्रान अस्मी के हो ल इम्रान होस् मि अनि अनि हिरोइन हिरोइन भन्नु हिरोइन ब्रेस्ट के छ पेट पेट पेट! ठुलो ठुलो पेट ठुलो प्रेग्नेन्ट प्रेग्नेन्ट हिरोइन प्रेग्नेन्ट हुन्छ मैले मैले हेरेछु त्यो फिल्म के के हेरेछु <मैं> <laughs> के थाहा <चाए> छैन <laughs> <laughs> मलाई मनपर्ने खाले मुभी हो कि पाइन्छ यति त पाताजी छिटो अँ ल ल हिरोइन हिरोइन हिरोइन प्रेग्नेन्ट होइन त्यति बुझेँ क्या अरू भन अब बच्चा पाउँछ हिरोले बच्चा फालिदिन्छ हिरो त नि अँ त नि हिरो त नि के त नि अनि हिरोको हिरोको डिस्क्रिप्सन दिएन मलाई नमस्ते गर्छ अँ नमस्ते गर्छ अनि हिरो नेता हुन्छ हो नेता हुन्छ हिरो ल ल हिरो हिरो हिरोइन प्रेग्नेन्ट हुन्छ हिरो नेता हुन्छ हिरोले बच्चा फालिदिन्छ होइन हो नि त होइन होइन के त नि अनि अघि फालिदिन्छ भने होइन हिरो इमरान हस्मी हिरो इमरान हस्मी हो कि होइन होइन हे प्रभु अघि अनि किस गर्ने हिरो भने होइन त मर मर मरेस् क्या त त यस्तो उल्लु पनि कोही हुन्छ के हो त अनि बच्चा जन्मेपछि कसैले फाल्छ अनि अनि के भन्यो त त्यो पेटमा हात लगेर अनि यस्तरी यस्तो गर्दैछु गरे होइन त्यो पेटमै छदा फाल भन्यो नि यस्ता उल्लुसँग नि खेल्छन् के आउँदैन यसलाई अँ तँ त तैँलै आउँदो रहेछ सबै के गर्नै जान्दिनँ कुन मुभी हो पा पा त्यो त मैले हेरेको छु त अनि अनि भनिहालिस् नि त हेरेर अनि तैँ त हो नि अनि पामा इम्रान अस्मित छ अनि विद्या बालनलाई चिनाउन भन नि उलाला उला उलालाको स्टेप नै आउँदैन यसलाई त अनि डटी पिक्चरबाट चिनाउनु लाएको मै चिन्दिनँ तर त भुस होस् क्या भुस हो भने पैसा केही आउँदैन रहेछ अनि अनि त्यो अनि के अनि अनि नकरा भयो नखेल्ने भयो एघार वर्षको सुत् कसले पड्का पड्काएको हो कि यति राति तिहार सकिसक्दा नि यिनीहरूलाई त सबलाई लगेर खोरमा खोज्नुपर्ने नुँग हो <laughs> क्या <laughs> पवितातिलाई आइको रिस अझै मराएको छैन है होइन क्या यो पड्का पड्काउनु काम का त मलाई मनै पर्दैन यस्तो भायोलेन्स गरेर नि के मजा आउने होला हजुर यस्तो पड्काहरूले त कस्तो पेट एनिमल्सहरूलाई असर गर्छ अरे अझ कुकुरहरूलाई धेरै त उनीहरूको हिरिङ एकदम सेन्सिटिभ हुन्छ अरे नि त अमेरिकामा त फोर्थ अफ् जुलाईमा कति कुकुरहरू मर्छन् रे अनि कति त घर छोडेर भाग्छन् रे Uh, किनभनी फोर्थ अ जुलाईमा त्यस्तो गराए उनीहरूको इन्डिपेन्डेन्स डे हो क्या ए अमेरिकालाई कसरी रूल गराएको थियो र अनि ब्रिटिसहरूको कलोनी थिएन त अमेरिका अब इए अमेरिका पनि अमेरिका पनि रे तेह्रवटा कलोनीहरू मिलेर बनेको हो नि त अहिलेको अमेरिका त त्यही भएर त युनाइटेड स्टेट्स अफ अमेरिका भनेको नि युनाइटेड स्टेट्स कि तिनीहरूको चाहिँ यस्तो लिगल पोलिटिकल सिस्टमहरू सिमिलर थियो अरे क्या अनि त्यही भएर 1776 सेभेन्टी सिक्समा हो सेभेन्टिन सेभेन्टी सिक्सको फोर्थ जुलाईमा जुटेर बनेको देश आज वर्ल्डकै सुपर पावर छ है हाम्रो चाहिँ सधैँ फुट्ने फुटाउने मात्र काम गर्छन् हाम्रो त्यो नेताहरू नै खत्तम भएर हो के? हो नि त्यति मात्रै ती नेताहरूलाई खत्तम बनाउने चाहिँ को अनि ती खत्तम नेताहरूको पछि लाग्ने चाहिँ को नि दिदी अहिले म कहाँ खत्तम नेताहरूको पछि लागेको त अँ उसको नवीन दाइ त एकदम असल एकदम राम्रो भइहाल्यो नि अनि हुनुहुन्छ त है सारा तिमीले त भेटाएको छौ नि है अँ गफ गर्दा त राम्रै गरिसिया थियो अब अरू कस्तो छ मलाई के था? अनि टिका दिन्छु भनेको थिएँ त अँ भनेको गाउँबाटै फर्किनु भएर अनि को नबीन दाई अँ अँ खुबै म टिकाको दिन बिहान पिपलको पात लिन सीता चोकमा जाँदा त फलफुल किनिराख्नु भएको थियो कसले नबिन दाईले अनि हामी कसको कुरा गरिरहेको त अहिले अरू नै कोही होला नि त्यो एउटा मान्छे जस्तो अनुहार भएको हो कति हजारौँ मान्छे हुन्छन् नवीन दाइ त उतै टिका लगाउने भन्नुभएको थियो नत्र मलाई किन ढाट्नुहुन्थ्यो र मन पराउँछ क्या हो चुलाइक दि त्यही भएर त होला नि टिका लगाउनु नखोजेको तेरो दिमागमा सधैँ यस्तै कुरा आउँछ है अनि के झिस्किन नहुन् तलाई नचाहिने कुरामा झिस्किरह कुन रग्बी मात्रै छ यसमा तिम्रा आँखा साउथ अफ्रिकाको फर्स्ट ब्ल्याक प्रेजिडेन्ट नेल्सन मन्डेलाले कसरी एउटा गोराहरूको मात्रै खेल भनेर छाप बसिसकेको खेललाई प्रयोग गरेर त्यहाँको काला र गोरा मान्छेहरूको बिचमा सद्भाव ल्याउने काम गरे भन्ने छैन बल्ल हुन लाग्यो जित्छ तिनीहरूले वर्ल्ड कप म किन भन्नु नि आफै हेर नस एम मलाई पार्ट गइसक्यो अघि नै कस्तो राम्रो छ है त्यो पोइमी त कस्तो मनपर्छ क्या मलाई कस्तो इन्सपिरेसनल छ भने म त रुन्थेँ त्यो रग्बीको क्याप्टेन नेल्सन मन्डेला जेलमा बसेको ठाउँ हेर्न जान्छ नि त्यो पुरानो इमेजेसहरू कल्पना गर्छ नि त्यो मन मन्डेलाले गिटी कुटेको अनि पोइम भनेको वा दौ न त्यो त फेरि यहाँ आइहाल्छ नि कता पुग्यो तिमी कता इ यता होला कि होइन अलिक लाग्छ मलाई ए अँ अलिक होला ए अब अब अब अब एकछिनमा आउँछ भ होला हो यहीँ हो यहीँ हो ए एकछिन एकछिन ए यहीँनिर हेर the master of my fate i am the captain of my soul yo ksramraja ke bhaneko esle yo yo chai euta ke naam thyo um william earnest ani ke ho third third chai maile birse haina ho tyo poet le lekheko poem ho haina um, ani 27 barsha samma jail basda heri um, uh, amma 27 barsha अँ त नि सत्ताइस वर्ष बसेको हो नि त ऊ जेलमा अनि त्यसरी बस्दाखेरि चाहिँ उसलाई यो पोइन्टले चाहिँ एकदमै इन्सपायर गर्थ्यो अरे कि त्यही भएर त्यो मुभीको नाम पनि इन्भिक्टस राखेको इन्भिक्टस अर्थात् इन्भिन्सिबल हो कि के नि त्यो भनेको इन्भिन्सिबल uh, भनेको त्यो भनेको एकदमै पावरफुल हराउन कसैले जित्नै नसक्ने गरी पावरफुल भनेको आइएम दि मास्टर अफ माई फेट आइएम दि क्याप्टेन अफ माई सोल होइन त कति गहिरो मिनिङ छ हेर त मेरो भाग्यको मास्टर पनि म यो मेरो आत्माको क्याप्टेन पनि म हो जे छ मेरै आत्मा छ मलाई हराउने पनि मलाई जिताउने पनि मान्छे सत्ताइस वर्षसम्म जेल बस्न सक्छन् कमिटमेन्ट हो नि त अब ए मान्छेको कमिटमेन्ट ऊ जेका लागि लडेको छ त्यो सत्य हो भन्ने आवाज विश्वास यति भयो भने सक्दो रहेछ त नेल्सन मन्डेलालाई साउथ अफ्रिकन्सहरू के भन्छन् थाहा छ मडिभा यो मुभीमा नि म भनेर छ नि त त्यो भनेको फादर अफ द नेसन राष्ट्रपिता हजुर है कसरी पढेर नि मेरो हिसाबमा एउटा चाहिँ आफैले डेभलप गर्ने होइन अनि अर्को चाहिँ इन्फ्लुएन्स पनि हुन्छ जस्तै तिम्रो साथीसँगले टेस्ट डेभलप गराइदिनु पनि सक्छ होस् आज कति धेरै फिलोसफिकल कुरा भए के पढ्ने आज ए मम्मी खोइ एउटा मिलन पनि आउँछु भनेको थियो आउँदै आएन त अहिलेसम्म घुम्न जाने हो जान्छ नि यति बेला घुम्न कति बजी थाहा छ साढे पाँच भइसक्यो कति छिटो रात पर्छ भने नि आजकल के हो त इभिनिङ वाक जाने त अँ हिँड्दै हिँड्दै जाने हो घर त आइसिए आइसे जस्तो छ होइन स्कुटर कराएको अनि मिलनलाई आजकल स्कुटर लिएर हिँडिसिन्छ तपाईँलाई थाहा छैन कहिलेबाट दसैँबाटै म उता हस्पिटल हुँदा त्यसपछि पुलिस स्टेसन हुँदा गेट खोल्न आउनु पर्दैन तिमी स्कुटर लिएर आएको अँ त्यहाँ मम्मीले एउटा सामान पुऱ्याइदियो भने चाहिँ अनि ढिलो भएर लाइसेन्स लिऊ छैन खुलेकै छैन कसरी लिनु लाइसेन्स नलिएर हिँडेको स्कुटर लिने हो खुल्न लिने हो कि तिमीलाई डर लाग्दैन समात्दैन के जान्नु पर्यो नि हिँड्न यस्तो जाम हुने बेला कसरी लाइसेन्स चाहिँ गरेर बस्छ उसलाई समात्ला नसमात्ला हो डर छ एक्सिडेन्ट भयो भने के हुन्छ म राम्रो चलाउँछु त आज बसेर हेर न अझ म तिमीसित बसेर जान्छु क्याइसेन्स त मिलाउँदा नगराउ तिमी तिमीलाई राम्रो लाग्यो कस्तो पोला नआस है म हाटिदिन्छु अहिले कुरा गर्यो के कुरा गर्ने किन रिसाएको त्यसै अनि लाइसेन्स नै नलिकन हिँड्छ नि त एक्सिडेन्ट भयो भने के हुन्छ ए बाबा रोडमा नचलाइकन कन्फिडेन्ट नै आउँदैन के डराउने मान्छेले कहिले बाइक स्कुटर चलाउँछ त अनि बाहिर प्र्याक्टिस गरेर कन्फिडेन्ट भएपछि चलाउन्न मैदानमा नगई खेल खेलिन्छ कुरा नबङ्गेऊ भै तिमी ल ल भैगो कुरा गरौ न त के कुरा नगर्ने आज किन मुड छैन अनि रात परिसक्यौ यति बेला टुप्लुकिन्छ अनि ल त्यसो भए जाम के जाम नि जान्न म तिमीसित ए बाबा लडाउदिनँ के आज गएर त हेर कत्ति राम्रो चलाउँछु लाइसेन्स मात्र नलिएको हो म लाइसेन्स नलिएको मान्छेसँग हिँड्दिनँ भयो तँले के भनिस् खै अघिसम्म त ठिकै होइस म पुऱ्याइदिन्छु नि त पराएको छैन तिमीसित त झन् झन् म अस्ति पो हतार भएर राम्रो चलाउँछु त म तिमीहरू दुवैजना मरा म गएँ ए रिसको पोकी के आज बस भोलिदेखि चलाउँदिन लाइसेन्स लिएर मात्रै चलाउँछु ओके मेरा लागि हो र तिम्रो लागि त भनिदिनु सरी छिटो पर्छ न ट्राफिकले देख्यो भने अहिले हे छिटो आउन ऊ कानुन पर्ने हो नि त मेरै पिर रहेछ नि कि कसो म्याडम तपाईँलाई नाटक कस्तो लाग्दैछ हामीलाई लेखी पठाउनुहोला आज बाउन्नौ अङ्क आजको भागसँगै हाम्रो नाटक सुरु भएको एक वर्ष पुगेको छ एक वर्षको यो यात्रामा हामीलाई धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अझ धेरै श्रोताहरू समक्ष चौबाटो पुगोस् भन्ने चाहनुहुन्छ भने फेसबुकमा लाइक कमेन्ट र सेयर गर्न नबोल्नुहोला हामी ट्विटर युट्युब र अडियो बुकमा पनि उपलब्ध छौँ आजको भागलाई यत्तिको रमाइलो बनाउने कलाकारहरू रविना थापा कुशल विष्ट दुर्गा कार्की सदिन लुइटेल शशाङ्क बोहरालाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धेरै धेरै धन्यवाद हरेक सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौवाटो सुन्नुहोला र चौबाोलाई माया गर्दै गर्नुहोला बाई बाई